सुन्दै बिहानी नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम शुभ बिहानीमा आज पनि हामी उपस्थित भइसकेका छौँ शुभ बिहानीको नूतन श्रृङ्खलामा प्रविधि संयोजनमा साथ दिइरहनु भएको छ साथी रिजनले म हुँ ध्रुवराज र शुभ बिहानीमा रहेर हामी आजको तिथिमिति आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले आज तपाईँको दिनलाई के कसरी निहालेको छ राशिफल मार्फत तपाईको आजको दिनको बारेमा हामी जानकारी गराउनेछौँ त्यसै गरी सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगाहरको उन्नाइस घण्टे यात्रामा आज शनिबारीय श्रृङ्खलामा के कस्ता कार्यक्रम रहेका छन् त्यस सम्बन्धी जानकारी दिन्छौँ र अन्त्यमा शुभकामना सन्देशका पत्रहरूलाई हामी स्थान दिने गर्छौँ सुरुमा आजको तिथिमिथि आज विक्रम सम्ब दुई साल वैशाख सात गते शनिबार तदनुसार दुई हजार तेह्र अप्रेल चैत्र शुक्ल पक्ष दशमी तिथिरा भरी अश्लेषा नक्षत्र दिवसों चार उन्तीस बजे प्रांत मघा नक्षत्र गंडक योग भोली बिहान चार एक चालीस बजे प्रांत वृद्धि योग तैलित कर्ण आनंददादी योग में मानस योग चंद्रमा कर्कट राशि में दिवसो चार उन्तीस बजेसम उपरांत सिंह राशि में कालबेला बिहान सात सात बजेसम आजको तिथिमिति पश्चात आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले आज तपाईँको दिनलाई के कसरी नियालेको छ अब लाग्छको दिनमा शुभ समाचार सुन्न पाइनेछ मानसिक परिश्रम बढी गर्नु पर्ना सामाजिक कार्यतर्फ मन आकर्षित हुनेछ समय मध्यम रहला रहे तिथुन राशिको आजको दिनमा अनावश्यक विचार मनमा आउनेछ आचार आचरण बाहिरको काम गर्नुपर्ने कर्कट राशिको आजको दिनमा दया मायाको भावनामा कमी आउनेछ कुटमा मनजाला शारीरिक एवं मानसिक सुख भोग गर्न पाइनेछ संसार क्षेत्रमा लागिनेछ सिंह राशिको आजको दिनमा प्राविधिक तथा व्यवसायिक लाभ मिल्नेछ महत्त्वपूर्ण काम सम्पन्न होला राशि व्यापार व्यवसायमा सफलता मिल्नेछ आर्थिक आमदानी राम्रो देखिन्छ तुला राशि नै आजको दिनमा वृश्च गर्नतर्फ लागिन्तको साथ पाइनेछको सा। सा सा। मा दिनमा सामाजिक समारोहमा सहभागी भइनेछ विश्वासघात हुन सक्नेछमा मान प्रतिष्ठा बढ्ने कार्य हुनेछ मिष्टान्न भोजन प्राप्त होला मकर राशि त आजको दिनमा तपाईँको आजको दिनमा मानसिक सन्तोष प्राप्त हुनेछ दैनिक कार्य राम्रै रहला रीन रा राशि तपाईँको आजको दिनमा ऐतिहासिक ठाउँको भ्रमण हुन सक्नेछ इष्टमित्रको साथ पनि पाइएला मैं जानकारी कराए आज तपक दिन के कसरी व्यतीत हो बारह राशिफल ने तैं आज को दिन लसरी निबंधी जानकारी बारह राशिफल मार्फत राशिफल पश्चात अब वहीं लग् हमारे रेडियो अर्पण एकछि चार थप्लो पाँच मेगार्सको उन्नाइस घण्टे यात्रामा आज शनिबारीय श्रृङ्खलामा के कस्ता कार्यक्रम रहेका छन् त्यसतर्फ जानकारी दिनलाई यति बेला शुभ बिहानी सुनिरहनु भएको छ शुभ बिहानी पश्चात तपाईँले साझा नेपाल सुन्नुहुनेछ भने आठ बजेको समय रहनेछ ट्राफिक खबरको ट्राफिक खबर पश्चात नेपाल चौतारीको समय रहनेछ नौ बजेसम्म नौ बजेको समय रहनेछ नेपाली समाचारको भने त्यसपछिको समय रहनेछ लोक चौतारी टप टेन तपाईँले सुन्न सक्नुहुनेछ जीको समय रहनेछ अर्पण समाचारको रेडियो अर्पणबाट प्रसारण हुने सम्पूर्ण समाचारलाई होटल स्टार ब्यान्क्युटले प्रायोजन गरेको छ जुन निपणीमा रहेको छ त्यसपछिको समय रहनेछ एक्सन कटको सागरको साथमा तपाईँले सुन्नुहुनेछ भने एघार बजेको समय रहनेछ अर्पण खबरको अर्पण खबर पश्चात जस्ट फर इन्जोयमा प्रतीक्षाले साथ दिन आउनुहुनेछ बजेको समय रहनेछ नेपाली समाचारको भने त्यसपछि तपाईँले सुन्नुहुनेछ इक्वल एक्सेसबाट साथीसँग मनका कुरा एक बजेको समय रहनेछ अर्पण खबरको अर्पण खबर पश्चात तपाईँले पप ग्यालरी राजनको साथमा सुन्नुहुनेछ आसिया होम डेकोरले प्रायोजन गरेको कार्यक्रम त्यसै गरी बजेको समय रहनेछ अर्पण समाचारको र अर्पण समाचार पश्चात समा अर्पण समर्पणमा साथी सुभाषले साथ दिन आउनुहुनेछ तपाईँलाई तिन बजेको समय रहनेछ नेपाली समाचारको भने त्यसपछिको समय रहनेछ धनियाँ के रेडियो अडियोबाट प्रसान हुनेछ चार बजे को समय रहने अर्पण खबर को भाई पच्चीस लोकांगन दीपेंद्र साथ दिन आने पांच बजे को समय रहने अर्पण बुलेटिन को भीजी को समय रहने कथा मीठो सारंगी को बीबीसी मीडिया एक्शन बान्न हाँ छजे समय रहने नेपाल बाँडी समाचार त्यसपछिको समय रहनेछ अर्पण स्थानीय समाचारको भने सात बजीको समय रहनेछ अर्पण शुभसाजको अर्पण शुभसाजमा सहकर्मी प्रतीक्षाले साथ दिन आउनुहुनेछ सौभाग्य वस्त्रालयले प्रायोजन गरेको हो साढे सात बजीको समय रहनेछ साझा खबर आठ बजीको समय रहनेछ नेपाल बाँडी समाचार भने पाउने नौ बजी तपाईँले बिबिसी लन्डनको नेपाली सेवा सुन्न सक्नुहुन्छ त्यस पश्चात तपाईँले प्रेम पल सहकर्मी सुभाषको साथमा सुन्नुहुनेछ भने दस बजेको समय रहनेछ नेपाल एफएमको समाचार त्यसपछिको समय रहनेछ खुलदोली डट कम एघार बजीसम्म एघार बजे हाम्रो उन्नाइस घन्टे यात्रा पुरा हुनेछ र भोलि बिहान हामी चार बजे पुनः उपस्थित हुनेछौँ चार बजीसम्म हामी विश्राम लिनेछौँ भोलि बिहान प्रवचनमालाका साथमा हामी उपस्थित हुनेछौँ भने साँढे पाँच बजीसम्म तपाईँले प्रवचनमाला भजन सुनिसके पश्चात साढे पाँच बजे प्रभातवाणीको समय रहनेछ छ बजेको समय हो साझा खबर सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्न सक्नुहुन्छ भने साँढे छ बजेको समय रहनेछ बाणी बसको ऋषि साथमा सुन्नुहुनेछ सात बजेको समय रहनेछ अर्पण स्थानीय समाचार भने त्यसपछिको समय रहनेछ शुभ बिहानी भोलि बिहान सात बजेको अर्पण स्थानीय पश्चा समाचार पश्चात शुभ बिहानीको नूतन श्रृङ्खलामा हाम्रो भेट फेरि पनि हुनेछ तपाईँ शुभ बिहानी सुनिरहनु भएको छ आफ्ना इष्टमित्र बन्धु बान्धवको आफन्तको जन्म दिनु परेको छ भने तपाईँले शुभकामना पत्र पनि हामीलाई पठाउन सक्नुहुन्छ रेडियर एक सय चार थप्लो पाँच फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा पनि टिपाउन सक्नुहुन्छ हरेक दिन अपराह चार बजीदेखि पाँच बजेसम्म तपाईँले टिपाउनुहोला हामी शुभ बिहानीमा तपाईँका शुभकामना सन्देशका पत्रहरूलाई स्थान दिनेछौँ यो आग्रह मैले गर्न चाहे र यो आग्रहसँगै आजको लागि भने शुभ बिहानीको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रविधि समयसम्म साधन दिने साथी रिजनप्रति विशेष आभार प्रकट गर्छु श्रृंखलाबाट ध्रुवराज छुटिन्छु आज तपाईँको दिन शुभ बितोस् नमस्कार